धेरै धेरै स्वागत गर्न चाहन्छु एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण शुभ साझको लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि आउँछौँ करिब करिब सात तिसम्म तपाईँको माझमा रहन्छौँ मिठा मिठा लोकधोही भागाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको सम्झनालाई आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई पनि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अर्पण शुभ साँझको व्यवसाय तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहरसबाट साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ अर्पण शुभ साँझको व्यवसायमा हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ यो साँझको बेला आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ आजको कार्यक्रमसँग शीतल इन्टरप्राइजेसले सहकारी गरेको छु तपाईँलाई बर्जर पेन्ट्स सिमेन्ट जस्ता पाता निर्माण सम्बन्धी सम्पूर्ण सामान पेन्ट फिटिङका सामान प्लाइप र पाइपहरू चाहिएको छ भने तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन रेडियो अर्पण अगाडि रहेको छ तपाईँले अन्ठानब्बे चार फोन गरेर अझै त्यहाँको बारेमा विस्तृत रूपमा जानकारी लिनुहोला यो आग्रह गर्छु को नमस्कार। नमस्कार। को नमस्कार नमस्कार बदन बदन बदन अधिकारी बदन अधिकारी बदन जी है यति बेलापण श स्पेसली मेरो कालीको लागि हजुरको लागि अनि सूर्यदा आज आउँदै हुनुहुन्छ भन्नुहोस् न रृजन दाईलाई विष्णु दाईलाई राजभाइलाई अर्को नम्बर फ्यामिली अनि मनकनाथीको रमेश चङ्गल र इराटीको लागि अनि मेरो माउन्ट एभरेस्ट बोरिङ तथा आदर्श बोरिङका सम्पूर्ण भाइ तथा स्टाफहरू र अहिले पछि आउने पलहरूको लागि हुन्छ कार्यक्रम आउनुभयो खुसी लाग्यो राम्रोसँग बस्नुलाई है त नमस्कार बदनजी हुन्छ आफ्नो आफन्त यात्रा गर्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ नमस्कार दिदी हजुर कस्तो गर्नुभएको राम्रो सम्पूर्ण साथीहरूलाई सुनिलजी हुनुहुन्थ्यो यति बेला सुब्बाको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर आज ठिकै छ भएको छ शीतल इजेजले आजको कार्यक्रम सहकारी गरेको छ यति बेला अर्पण शुभ साझको व्यवसायमा तपाईँको लागि एस एल सी पास भाई हजर कैंपस पढ़ना गई पोहर समस्या नहीं मेरे पीड़ित अहान दुका कैंपस इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिस सिकाउने मास्टर चाहिएको छ था। ए अब हामीलाई माया पेरिस सिकाउने मास्टर चाहिएको छ था। ला एकेटीहरूको नजिक हुन चाहिँ रहेछ कला बिहान सधैँ लुका क्याम्पस धाइया छ इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिस सिकाउने मास्टर चाहिएको चा। ए अब हामीलाई माया पेरिस सिकाउने मास्टर चाहिएको माया प्रेम सिकाउने मास्टर चाहिएको छ तपाईँले अर्को सुब्बा साँझको व्यवसाय सुनिराख्नु भएको छ यस्तै रमाइलो रमाइलो लुपभागहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराइराखेका छु बर्जर पेन्ट सिमेन्ट जस्ता जुनसुकै सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन रेडियो अर्पण अगाडि रहेको छ यो जानकारी तपाईँलाई गराउँछु अन्ठानब्बे चार एकाउन्न फोन गर्नुभयो भने अझ तपाईँले धेरै कुराहरू थाहा पाउन सक्नुहुनेछ यो जानकारी अर्पण सुभसाजको यो बसाइमा तपाईँलाई र अर्पण सुभसा को अपन को नमस्कार नमस्ते को आफ्नो आज घरै निस्केर घरतिर गएकोपुरमा बस्ने सेतुलाल तामाङ भुवन भुजेल भुवनेश्वर कोइराला अनि सेतुलाल तामाङ लक्ष्मण कटवाल रावत भुवन जितबहादुर भुजेल र टा पुगेर नमस्कार रमेशजी थियो त्यति बेला निजगढदेखि आउनु भएको थियो र अर्पण सुझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार त्यहाँबाट बोल्दै हुनुहुन्छ अमृत लामी छैन बनेपछि हिन्दा चाहिँ खासै थाहा भने रमाईलोले अहिले चाहिँ बल्ल थाहा भयो है अहिले घर आइदिन त अनि खुट्टा धुन्थे होला नि ल ठिकै छ आफ्नो ख्याल गर्नु होला है अनि आजहरु पनि शुभ सन्च बाहुनु भएको छ अमृज जीले चाहिँ ककसला सम्झिनुहुन्छ सर्वप्रथम हजुरको लागि धन्यवाद अनि रेडि अर्पण परिवारको लागि ममी बुवाको लागि हजुर अनि आज बिजोङ बाबा जनी साथीहरु सबैको लागि अनि हालि स्पेसिअली मा साली भाथिना है कोए कोए अहिले पनि भिडा हुन्छ है ल नमस्कार अमृतजी हुनुहुन्थ्यो यति बेला र अर्पण सुब साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकार्य गरेको छ अलिकति अस्वस्थ छु जस्तो लागिरहेको छ त्यसैले पनि तपाईँसँग खुलेर कुराकानी गर्न सकिरहेको छैन जे होस् आउनुहोला अर्सुप साँझको व्यवसायमा एकैछिन भए पनि तपाईँसँग रमाइलो गर्ने कोसिसमा हामी जुटिराखेका छौँ र तपाईँ पनि आफन्तलाई सम्झिन चाहनुहुन्छ मिठा मिठा लुक भाकाहरूसँगै एकैछिन यो साँझको बेला रम्न चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ चैनपुरबाट सुप्रिया बस्ने सुप्रियाजी खाना खानुभयो कि खा मैले त खाएको छैन अनि सुप्रियाले आज अरू पनि सुब्बा सम्झिने सुप्रियाजी आउनु भएको थियो यति बेला डिस्कनेक्ट भयो फोन ठिकै छ तपाईँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला पनि हामी एउटा मिठो भाकालाई नै अगाडि जोड्छौँ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यो यो भाका तपाईँकै लागि बुटो झालाई जलाई तिमी जे ना तीम नहीं छोड़ तिम्रोथ पाइन को जो नहीं घुमाई चाहे नुटो झलै जलाई मजू नुटो वा तिमी नै विरत गुना छोडाई माउ नासके नुटो ना, जाइ जाइ तिमी जीवन तिमी नै विरत गुना छोडा नछुडाई मलाई निकै नै मर्मस्पर्शी भागा तपाईँले सुनिसक्नु भएको छ केही समय अगाडि निकै नै चर्चामा रहेको भाका हो अर्को शुभ सजको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराइराखेको छु तपाईँलाई बर्जर पेन्ट्स सिमेन्ट जुस्ता पाता निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू पेन्ट फिटिङ सामान प्लाइ र पाइपका लागि तपाईँले सधैँ सम्झनु होला शीतल इन्टरप्राइजेसलाई जुन ऋणबाहेक बकुल्लहरूमा रहेको छ रेडियो अर्पणको अगाडि चाहिँ तपाईँ भिडियो अर्कोमा आइपुग्नुभयो र अगाडि फर्किनु भयो भने पक्कै पनि शीतल इन्टरप्राइजेसलाई देख्न सक्नुहुनेछ यी सा, सामानहरू तपाईँलाई आवश्यकता परेको छ भने तपाईँले अवश्य पनि शीतल इन्टरप्राइजेसबाट पाउन सक्नुहुनेछ यो जानकारी तपाईँलाई दिन्छु प्रोभाइडर हुनुहुन्छ सुजन प्रसाद खनाल अन्ठानब्बे चार एकाउन्न जिरो अठहत्तर छब्बिसमा तपाईँले फोन गर्नुभयो भने अझ धेरै जानकारी लिन सक्नुहुनेछ आगामी श्रृङ्खलाहरूमा शीतल इन्टरप्राइजेसको बारेमा अझ धेरै जानकारी दिने बेला भने अर्पण सुझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ हजुर के गर्नुहुन्छ त बाहे म अहिले चाहिँ बसी बसै म चाहिँ बसै नै छ है हजुर अनि अर्पण सुबशान कति क सुननुहुन्छ एकदमै सुन्छु एकदम सुन्नुहुन्छ कार्यक्रम आज पहिलो पटक हो अ पहिले पनि आको हो ए पहिला पनि आउनु भएको थियो हजुर तीन चार किछु भयो ल ठिकै छ श्रीनमाया गरिराखनु होला आज ककोसा समजेन हुन्छ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि कन्ट्रोमा को हुन्छ रिजन जी आनुहुन्छ अ उहाँको लागि अ अनि मेरो घर परिवार साथीहरूमा अनि हुमसारू मिलन चारो ज्ञान चार राना अनि हुन्छ विश्वासजी आउनुभयो खुसी लाग्यो अहिले पनि विदा भयो है तपाईँ नमस्कार विश्वासजी हुनुहुन्थ्यो यति बेला पालपादेखि आउनु भएको थियो पुजार पुन صباحका युवा साथीमा अर्को साथी पनि आउने तरखरमा हुनुहुन्छ शीतल एन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले जानकारी गराइराखेको छु यतिबेला को को अरु कोही साथी आइ सक्नु भएको छ वहाँसँग कुरा गानी गर्छु नमस्कार अजे नमस्ते काबाट को बोल्दै हुनुहुन्छ म विराज चुलीबाट बिराज सेपाङ बिराज जीपान अजे के गर्नुहुन्छ बिराज जी यस्तै सकारात्मक साथी अब अनि बसिरहेको बेलामा रेडियो अर्पण अर्पण صباح कतिको सुन्नुहुन्छ अलि भयो है त नमस्कार विराजी हुनुहुन्थ्यो यति बेला र अर्पण सुब साँझको व्यवसायमा अर्को साथी आउने तर्खरमा हुनुहुन्छ तपाईँलाई बर्जर पेन्ट सिमेन्ट जस्ता पाता निर्माण सम्बन्धी जुनसुकै सामानहरू चाहिएको छ फिटिङ सामानहरू चाहिएको छ प्लाइप त्यस्तै गरी पाइपहरू चाहिएको छ भने तपाईँले सम्झिनु होला शीतल इन्टरप्राइजेसलाई जुन तपाईँले सजिलै चिन्न पनि सक्नुहुनेछ धेरै टाढा पनि छैन रेडियोहरू पनि अगाडि रहेको छ र नभएको पकुलहरूमा अन्ठानब्बे मा एकाउन्न जिरो अठहत्तर छब्बिसमा तपाईँले फोन गरेर अझै धेरै जानकारी लिन सक्नुहुनेछ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार लाइनमा कहाँबाट को बोल्दै हुनुहुन्छ यति बेला अर्शभ साँझको यो बसाई तपाईँ सुनिराख्नु भएको छ यो वसाइमा हामी विशेष गरी लोकगीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ अनि तपाईँको सम्झनालाई आफन्तसम्म पुर्याउँछौँ तपाईँ भावना लिएर न नआउनुहोला यो आग्रह तपाईँलाई गर्छु र यति बेला अर्को एउटा मिठो भागा तपाईँको माझमा छोड्छौँ र कार्यक्रमको पनि लगभग अन्त अन्तमा आइपुग्न लागिसकेका छौँ सकेसम्म अन्तिम सहभागी कोही आउनुभयो लिन सक्छौँ कि जस्तो पनि लागिरहेका छ तपाईँलाई मैले जानकारी गराइराखेको छु बर्जुल पेन्ट सिमेन्ट जस्ता निर्माण सम्बन्धी जुनसुकै सामानहरू तपाईँलाई चाहिएको छ एउटा घर निर्माण गर्दै हुनुहुन्छ र त्यो घरलाई सजाउनको लागि अथवा त्यो घरमा भरिपूर्ण बनाउनको लागि हरेक चिजहरू आवश्यकता पर्छ हरेक सा, सामग्रीहरू आवश्यकता पर्छ सा। तपाईँलाई पनि त्यस्तो सामग्रीहरू चाहिएको छ सा। अलिकति सुपथ मूल्यमा खोज्नु भएको छ पाउने रहेको रहेको लहर रेडियो गाडी जानकारी भनेदेखि सिराईजी के छ तपाईँको हाल खबर ठिकै छ खानपिन भयो कि सुस्मिताजी आउनु भएको थियो सिराई चुलीदेखि साँझको व्यवसायको हामी अन्त भएको छौँ तपाईँले अर्पण सुझको व्यवसाय सुनेर बस्दिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको को www.radio.com डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुमा रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति आभारी छु विशेष विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति आभार प्रकट गर्छु र फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र आजको अर्पण शुभ शाहसँग सहकार्य गरेको छ इन्टरप्राइजेसले अन्तमा शीतल इन्टरप्राइजेसलाई पनि सम्झिन चाहन्छु र आगामी श्रृङ्खलामा शीतल को बारेमा अझ धेरै जानकारी तपाईँलाई दिने प्रतिबद्धता गर्दै आजको अर्पण शुभ साँझको व्यवसायबाट भने छुटिनुपर्छ अन्तमा मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र रिजनलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रत्यक्षा पनि छुटिन्छु हवस् नमस्कार को दर्पण सुनो होला रेडियो अर्पण